धमिलो पानी में मछा मर्ने जागे भोली का सुंदर चित्र बिगाने जागे धमिलो पानी में मछा मर्ने जागे भोलि का सुंदर चित्र बिगाने जागेन यह लोकतंत्र को विशेषता नस्त रहे लोकतंत्र को विशेषता ने यहां जीतने निरीह हा छाने जागे यहां जीतने हाने जाग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 कसलाई पो धार्मिक भनेर चिन्ने अनुहार हेरेर मनमा मैलो जमेकाहरू चारधाम गर्दा रहेछन् मनमा मैलो जमेकाहरू नै चारधाम गर्दा रहेछन् डाक्टर घनश्याम नेपा ने मुक्त हुनी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 ये अर्थहीन समय को अर्थ आजक मुक्त किल बसाई में खोज्छनश्याम परिश्रमी संग बस रेडियो में स्वागत रमेश जी पत्रम पुष्पम आज बिंब प्रतिबिंब को हाथ में <laughs> कै रहर लाग्दो मुक्तकिलो कृति लिएर आउनुभएको छ त्यसो त यहाँका मुक्तक दशकौं अगाडिदेखि नै कार्यक्रम बिम्बा प्रतिविम्बमा मुख मिठै मिठ्याउँदै बोलेको सम्झना अहिले पनि मलाई झलझली जाल छ यो पत्रम पुष्पम भित्र दुई सय एकाउन्नवटा मुक्तकहरू समाविष्ट गर्नुभएको छ हजुर लगभग पौने घण्टाको बसाईमा बीचबीचमा पुराना सदाबहार धुनहरू पनि हामी चुटुक्क चुटुक्क जोड्छौ हजुर र आजको बसाईलाई पुरै मुक्तकिलो बनाऊ है मुक्तक सुन्दै जाऊ ईमानदार छात्र भैय कदार छात्र भैय कस को पात्र भैय बीते जीवन का कही दशक मित्र, मित्र। अहिल को बा कसई को बाजे मात्र भैय असई को बा कसई को बाजे मत भैयो सुंद सुचे हु खेल सजीलो नियम मिचेर खेलहरू खेल्नु सजिलो हुन्छ खुला सड़कमा ठेला धकेल्नु सजिलो हुन्छ जोखिम उठाएर काम गर्न सक्नु पो साहस हो जोखिम उठाएर काम गर्न सक्नु पो साहस हो मरेका बाघको जुङ्गा उखेल्नु सजिलो हुन्छ मरेका बाघको जुंगा उखेल्नु सजिलो हुन्छ नियम मिचेर खेलहरू खेल्नु सजिलो हुन्छ यहाँले लेख्न थाल्नु भएको तिसको दशकदेखि नै हो नि है हो मुक्त गरौँ तिसको दशकदेखि लेख्न थालेको हौ अन्त्यमा खण्ड काव्य छत्तिस सालमै छाप्नु भएको छ नि बत्तिस सालमा लेखेँ दस क्लासमा पढ्दा लेखेँ र ब्याचलरमा पढ्दा छापे यो मौसम गजल संग्रह पचास सालमा छाप्नु भयो घामको छारीमा गजल संग्रह त्रिपन्नमा त्रिपन्नमा जुन चुहिठीमा हजुर राम्रा चाचा मिठा पापा बाल गजल पनि निकाल्नुह्रह दुईटा यो राम्रा चाचा मिठा पापा एकल हो कविता कान भन्ने चाहिँ यो सिद्धान्त काव्य हो कविता कविताको कवितै कवितामा कविताको सिद्धान्त हो हजुर जुनको चुम्बन गजल संजल संग्रहज पत्रम पुष्पल्लो हाम्रो हातमा छ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 सीमा काटेर परदेश पनि पुग्नु भएको छ पुगेको बाहिर धेरै तारा धेरै टाढा जानु सकिएको छैन कतार पुगेको छु त्यसपछि भारतको दार्जीलिङ सिक्किम आदि ठाउँहरू पुगेको छु त्यही हो अहिले धेरै अधिकांश युवाहरू परदेशिएका छन् हजुर कतारमा पनि साहित्यिक माहौल त निकै छ नि है अत्यन्त राम्रो अत्यन्त राम्रो अनुभव कि अलिकति सुनौ होइन त्यहाँ अब मलाई म त चौसठी सालमा गएको एक दशकै हुन थालिसकेछ है त्यहाँ चीफ गेस्ट मति जयन्तीमा प्रमुख अतिथिको रूपमा उनीहरूले मलाई बोलाएको अन्तर्राष्ट्रिय साहित्य नेपाली साहित्य समाजले बोलाएको हो त्यहाँ गएँ त्यहाँ गजलको यस्तो माहोल देखेँ त्यस्तै मुक्तकहरू त्यस्तै लेखेको देखेँ साहित्यिक चेतना अनि नेपाली पत्र, पत्र निस्किरहेका छन् साँच्चीकै मलाई कस्तो लाग्यो भन्दा त्यहाँ पुग्दा पनि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 आफ्ना रचनाहरू लेखेर सिरानीमा च्यापेर सुत्यो होला नि ती साथीहरू हजुर हजुर प्रदेशमा गइसकेपछि माहौल त्यस्तै त्यस्तै भेटे होइन उनीहरूले त्यही भेटे र अब उनीहरू लेख्न भनेर गएका त होइन कमाउन गएका हुन् नि दुई चार वर्ष गर्न गएका हुन् गौकाँन। चुने छानो टालौ भनेर हो निश्चितै हो तर त्यो जुन उद्देश्यले गएका हुन् त्यो उद्देश्य भन्दा पनि माथि उठे उनीहरू भाषा र साहित्यको लागि आफ्नो देशको भाषा आफ्नो मातृभाषा अर्थात् आफ्नो राष्ट्र भाषाको लागि उनीहरूले आफूलाई समर्पित गरे त्यहाँ गएर भने त्यो प्रशंसाको विषय हो यस्ता साहित्यिक माहौलहरूमा मैले पनि थप्ने गरेको छु हजुर प्रवासमा विदेशमा रोजगारीको सिलसिलामा पुग्ने नयाँ भाइ हजुर दुःखका दिनहरूका बीचमा पनि लेखिराखेका छन् उनीहरूले कमाएको रेमिटेन्सले देश निर्वाह भइराखेको छ भनेर देशले गर्व त गरिराखेको होला तर यसमा लुकेको एउटा अदृश्य पाटो भनेको नेपाली साहित्यले पनि त केही प्राप्ति गरेको छ नि होइन ठुलो प्राप्ति जस्तो लाग्यो मलाई केही होइन न्यून होइन पर्याप्त जस्तो लाग्यो डायस्फोरिक नेपाली साहित्य अहिले निकै माथि उठिसकेको छ त्यसरी तपाईँले तपाईँले प्रायः घर देश र परदेश भन्ने गर्नुहुन्छ मलाई खुब मन पर्छ तपाईँको त्यो शब्दहरू त्यो परदेशमा बसेर उनीहरूले नेपाली साहित्यको श्रीवृद्धिका लागि नेपाली साहित्यको उत्थानका लागि उनीहरूले गरेको योगदानलाई हामीले कहिल्यै पनि घटना सकते सुंद बालुआ में पानी हाल्ने काम बालुआ में पानी हालने काम दूध खुआई सर्प पाल् काम बालुआ में पानी हालने काम दूध खुआई सर्प पाल् काम अंधारे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 कसैले लुकी छिप्पी गोली बेचिक्ष कसईले खुलम खुल्ला बोली बेचे कसईले लुकी छिप्पी गोली बेचकर छुल्लम खुला बोली बेचा को हिड़का आदर्श मार्ग को आदर्श मार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 तिमी सायद झरीमा कहिले रुझेका छैनौ तिमी सायद झरीमा कहिल्यै रुझेका छैनौ चर्को गर्मीमा पसिनाले नितृक्क भिजेका छैनौ सुख सहेलको महलमा तिम्रा दिन रात बीतिरहेछन् सुख सहेलको महलमा तिम्रा दिन रात बीतिरहेछन् त्यसैले त जिन्दगी के हो भन्ने बुझेका छैनौ त्यसैले त जिन्दगी के हो भन्ने बुझेका छैनौ तिमी सायद झरीमा कहिल्यै रुझेका छैनौ के कुरा यो सपना हो र के कुरा तिम्रो रूपको पानी के कुरा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 नै मुक्तक हो भनेर अग्नि पुराणकारले भनेका छन् भनेपछि हामीले यसरी श्लोक चार पंक्ति हो चतुष्पदी नै हो त्यसैले अब हामीले जुन चाहिँ मुक्तक अहिले लेखिरहेका ले छौँ त्यो चतुष्पदी शैली छ र त्यो चतुष्पदी शैली शब्द मुक्तक हो र एक श्लोक पनि हो यता संस्कृतिसित पनि यसको निकटतम सम्बन्ध रहयो होइन हिसाबले र अग्नि भने अनुसार एक श्लोक छ चार पंक्तिमा छ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 त्यही अनुप्रास चौथो पंक्तिमा आएर पनि मिल्नु र तेस्रो पंक्तिमा अनुच्छन्द्रास भङ्ग नै गर्नु स्वच्छन्द हुनुवास तपाईँले भन्नुभएको त्यो नै वस्तु अहिलेको मुक्तकको संरचना विधान हो र त्यो पोखरा घोषणा पत्रले पारित गरेको पनि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 के दुई मुक्त त्यस किसिमले लेख्नुहोस् र अलिकति लयलाई आफ्नो साथ गर्नुहोस् लयलाई जिन्दगी मिलाउनु सकेन भने यो श्रम त्यो अलिक रोचक हुन सक्दैन लय पनि त्यहाँभित्र हामीले मुक्त सुन्दै जोडेका सड़कमा आगो बाल्ने काम भएको छ सड़कमाचाउँ सबका सीन विद्वेष को गोटी चालने राजनीतिक शब्दले पनि विधागत रूपमा आएको शब्द हो र एक श्लोक पनि हो संस्कृति सम्बन्ध रह्यो होइन एक श्लोक चार पति पुरानी छाती एउटा अस्ति गलैमा झल्क्याउने संरचना विधान पोखरा घोषणा पत्रले पारित गरेको पनि प्रस्तावित गरेको र पारित गरेको पनि त्यही हो त्यसमा तपाईँ हामी नै थियौँ आयो त गएको तपाईँ घोषणा तयार गर्ने उपसमितिमा म पनि थिएँ होइन त्यसैले पनि अबको मुख तत्का बारेमा चतुष्प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 त्यस किसिमले लेख्नुहोस् र अलिकति लयलाई सडकमा आगो बाल्ने काम भएको छ उल्टै मेल हाल्ने काम भएको छ सडकमा आगो बाल्ने काम भएको छ व्यस्त भत्ता पचाउँछन् पचाउन विकृति विसङ्गति र राजनीतिक चेतनाले पनि होला र राजनीतिक चेतना ले मलाई छोयो भने छोएको पनि छ होला होइन तर मेरा मुक्तहरू मैले अहिले पनि भने मेरा मुक्तहरू बढीभन्दा बढी पढाएको छ त्यसरी त सामाजिक त्यति विसङ्गतिमाथि पढा र राजनीतिक त्र छोर मात्र छ संस्कार छैन आफन्त छैन संस्कार छैन आफन्त छैन हो त है सहरको मैले सहरमा त्यही अनुभूति अब धुनलाई जोडौँ न म एउटा मूर्त अलिक पुरानो मुक्त भयो धेरै आफैले हिजोमा टल्कौ केही रेडो नेपालको मुक्तकीमा कार्यक्रम सुन्दै हुनुहुन्छ आफ्ना मौलिक चोटीला र पोटीला मुक्तक पठाउन सक्नुहुन्छ श्रोताहरूको मुक्त किलोमा तपाईँ क्या सबको मान्छे हुनुहुन्छ देखिनुहुन्छ दिनमा पाण्डवहरूसित देखिनुहुन्छ दिनमा पाण्डवहरूसित रातमा भने कौरवको मान्छे हुनुहुन्छ राताहरू यहाँहरू रेडी नेपालको मुक्त लो गजब था था था था था यो मन लेख्ने हामीले भनेको समयले हुन्छ रातमा चोरहरूको भिडमा सज्जन चोरै सर प्राय मान्छे बस्न बनाएको महल नै किन नहोस् भेडान्त चोरहरूको भिडमा सजन चोरै सर हुन्छ चोरहरूको भिडमा सजन चोरैसरा हुन्छ मलमल पनि काय को हुन्छ नदी कहाँ चोरहरू भन्न चोरैसरा हुन्छ वृद्धको मान्छे बस्न बना नदी कहाँ मान्छे महल नै किन नहोस् नभएको नदी कहाँ बच्चर मुहान नभएको नदी कहाँ बच्चर जवान नभए मान्नु नदी कहाँ भम्सर मुहान नभएको भौतिक मान्नुहुन्न उहाँ जवान नभएको जग बिना जग बिनाहरू कसैलाई स्वर्ग दुश्मन मार्क्सवाद जान्नुहुन्न उहाँ बामपन्थी मार्क्सवाद जान्नुहुन्न उहाँ वामपन्थी हुनुहुन्छ भौतिक बाद मान्नुहुन्न उहाँ वामपन्थी एकान्त मेला बाट सिक्नु जमा छ बुझ्नुहोस् महाशय गेम होइन मेला बाटो प्रेम एकान्त बाट होइन मेलाबाट व्यापार सतरबाट होइन प्रेम एकान्त होइन मेलाबाट सिक्नु पर्छ व्यापार सतरबाट होइन नि जमाना धेरै बुझ्नुहोस् महाशय बेला चेलाबाट शरी अनुहार यो सञ्जालमा पनि अलिकति घुमाउरो पाराले केही केही समयको सुई चाहिँ मजाले घुमाउनु भएको छ है मुक्त प्रेमले मनलाई काबुमा राख्दैन उडाउँछ प्रेमले माया काबुमा राख्दैन उडाउँछ प्रेमले नदी हो गहिरो मोह को जंजाल मसाउ प्रेम लेन उड़ाऊ प्रेम ले जंजाल में फेम मनलाई काबू में राेम तो नदी हो प्रेम तो नदी हो गो गतिशील प्रभावे रंगी फूल तिम्रो माया तारा तारावीले यसरी पनि गाउनु भएको छुक्तको न्युमा दुइटा सुम दुर्गालाई चुटुक्कै मुक्त सुन्दै जाऊ सा हावा सुत्छ घले होली ल्याउँछ यो बागमतीमा शुद्ध जल खोज्दैछ हामी बागमतीमा शुद्ध जल खोज्दैछौ हामी कायरभित्र आफ्नो बल खोज्दैछौ हामी बगाएर बगरमा पानी पसिनाको लगानीको प्रतिफल खोज्दैछौ हामीमा पानी पसिनाको लगानीको प्रतिफल खोज्दैछौ हामी एकाउन्न मुक्तमा जहाँ पल्टाएर मुक्त बोले पनि भइहाल्छ बाङ्गा आन्दोलनका कुरा धेरै भए नाङ्गा हरित वनका कुरा धेरै भए बांगा आंदोलन का कुछ नांगा हरित मारा महंगा बदलवाचारूच घामाचार ईमदार भ्रष्टाचार ईमानदार भ्रष्टाचार मान्नुहुन्छ ए... बागमती आंदोलन का क्री भेदा छिपोवन का काममा सधै भोलि भन्छन् छेपाराहरू मौका पर्दा रंग बदल्छन् छेपाराहरू फेरो तर भर नपर्छन् विशालो हुन्छन् छेपाराहरू काँधमा काँध छ कदम छ काँधमा काँध छ कदममा कदम छ ती आगो घुसले बनेको आलिसानुसले बनेको आलिसानैद कमिसनलाई भन्न पर्ने कुरा घुमाएर यसरी दिनुहुन्छ नि यहाँ फेल्पो टुपो मो टो नीति व्यवहार कार्यदास को नाम सुन छहित होना साहित्यकारिदास नाम सुन छहकार हो छैन कहाँ त मा काप छ कदम मा कदम छ न ठाना परिस्थिति अझै पनि निन्छ पाए सुनाउनु हुन्छ चिन्ताको आगो निभाउ मेक्नु हुन्छ आफ्नै पढ्नु हुन्छ मन निभाउन मनको छ ठुलै छोड्ने अरु कसैको पढ्नु भएको छैन यहाँ साहित्य छ मसलम अरु कसैको पढ्नु भएको छैन अलिकति त्यस्तै खालको छ फेरि हामी मात्रै पढ्ने कहिले कठोर बन्छौ कहिले नरम बन्छौ यो समाजमा त लाग्छ कहिले कठोर बन्छौ कहिले नरम बन्छौ कहिले लजाउँछौ कहिले शर्म बन्छौ पानी हो आगो कहिले ठण्डा गरम भन्छ हरियालीको नारा दिँदै जंगल फाँदैछौ हामी हरियालीको नारा दिदै जंगल फाँट्दैछौ हामी मेल मिलापको लक्ष्य दिँदै एकता फाँट्दैछौ हामी हावा तालमा समृद्धिका कुरा भने खुप गर्छौ गरी उठाउँदैछौ हामी यहाँलाई <audio> <पन्परे, सियानाल> <प्राथ>। <respirator> मन परे मन परेका मैले पनि सपना पनि उदय त्यो एक सच सचियो नेपालबाट यो अन्तरालमा धेरै मुक्त रेडियो र यहाँ पनि अब नेपाली साहित्य धरातलमा खेती अत्यन्त सुन्दर ढङ्गले उत्पादन अत्यन्त राम्रो छ होइन यही गतिले अगाडि ने। साहित्यमा नेपाली कारातलमा आफ्नो विशिष्ट पहिचान बन्न सक्छ भन्ने मलाई लागिरहेको छ तर के भन्दा संस्थाहरूको त्यो निरन्तरता त चाहिन्छ भोलि गएर संस्थाहरूले जस्तै कुनै वर्ष खेती गर्वड हुन्छ नि त्यस्तै सस्ताहरू राम्रा सस्ताहरू उत्पादन भएन भोलिको दिनमा भने त फेरि यसको भविष्य पनि सुन्दर देखिँदैन प्रकृति हेर्दाखेरि वृष्टि अनाव दृष्टिको कुरा पनि आउँछ त्यसैले भने मैले भन्न खोजेको यो सधैँ सधैँ यो वृष्टि भइरहेको त्यो मुक्त सुन्दर राम्रो नयाँ पुस्ता कालीधाम उमेर मात्रै ठुलो कुरो तहित्यकार हुनुहुन्छ आफूमा लेखिरहन्छु तर उनीहरूसित लेख्छु जमा चोर चौकीदार होने जमा बेरोजगार होने जमा चोर चौकीदार पैसा तिरेर पाइने चीज होइन मिठा मिठा कुरा गर्छन् मुलुक खाने मनहरू मिठा मिठा कुरा गर्छन् मुलुक खाने मनुहरू माथि चर्छन् तल झर्छन् मुलुक खाने मुनुहरू बारुद बन्दुकमा छर्दै काँडा सड़कमा चोट खाइसकेपछि चेतछौ हामी धोका पाइसकेपछि चेत्छौँ चोट खाइसकेपछि चेतछौ हामी धोका पाइसके पछि चेतछौ हामी हावा अलिक चल्बु चल्दा ध्यान दिनौ आधी आइसकेपछि चेतछौ हामी आधी आइसकेपछि गीत प्रकृति को सौंदर्य तिम्रो आकर्षण तिमी झुलकिन ठुलो ठुलो उहाँहरूलाई केही कामलाई बोलेरकै श्री भाषा आफैमा एउटा कलाउँछ राजनीति सुन्दर ढङ्गले अगाडि बढ्यो उपला नेपाली साहित्यहरूमा नेपालीहरूमा साहित्यकार आफ्नो पहिचान सकारात्मन सक्छ लागिरहेको छ महित्यलाई निर्णय गर्न चाहिन्छ भोलि घरिबड़ हुन्छ उत्पादन भएन भोलि लिनुहोस् भने त फेरि यसको भविष्य पनि सुन्दा देखिँदैन प्रकृतिसित जोडेर निरन्तरता पाओस् उमेर मात्रै धेरै कुरा त हुने रहेछ कुरो भनेको प्रतिभा मूल्याङ्कन गर्नुपर्छ हो नि हाम्रो नेपाल सचेत भएर लेख्छु होसियार भएर लेख्छु अब दु चार मुक्त पढ़ो अदा मागो जमाना होयो चोर चौकीदार हुने जमाना होयो साधु बेरोजगार हुने जमाना हो चोर चौकीदार हुने जमाना साधु बेरोजगार हुने जमाना हो अत्याचारको स्वागत सत्कार छ न्यायमाथि प्रहार हुने जमानाको अलिकति शिक्षा चिज होइन बुट्टा भरेर देखाइने चिज होइन रहर गरेर लाइने चिज होइन माया बुट्टा भरेर देखाइने चिज होइन माया पैसा तिरने चीज हो पाइने मीठा मीठा कुरा मुलुक खाने मनु मीठा मीठा कुरा मुलुक खाने मनु मल झर मुलुक खाने मनु बारूद बंदुक मै का पारी तर वारी सर मूलुक खाने मनुर पारी तर वारी सर मुलुक खाने मनहरू चोट खाइसके पछि चोट खाइसके पछि चेतछौ हामी धोका पाइसके पछि चेतछौ हामी चोट खाइसके पछि चेतछौ हामी धोका पाइसके पछि चेतछौ हामी हावा अलि चर्को चल्दा ध्यान दिनौ आधी आइसके पछि हामी आधी आइसके पछि चेत्छौ हामी फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ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 नेपाल जननिमध्ये यो सदावार धुन चाहिँ हामीले चुटुक्क मिसाएका छौँ धेरै कलाकारहरूले आवाज दिनुभएको छ आजको बिम्ब प्रतिविम्बको मुक्तकिलो वसाईमा रहनुभयो वरिष्ठ मुक्तकार डाक्टर घनश्याम परिष्टमी उहाँको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढ़ोस् कतै पनि ठेस नलागोस् प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद दिँदै यो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 विभूषित भाग देश नाम पङ्गे भात देश नाम पङ्गे नेपाल जननी नेपाल जन... me